और पौर पौर टाइम टाइम और टाइम इस प्रभावकारी स्वास्थ्य सेवा रतनगर रतनगर दी को लगी रत्नगर अस्पताल प्री रत्नगर की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 रोग ढार दुखने हाथ खुटा झमझमाने ढाड़ को नशा च्याटी को, को सिल्का हाँ पोलने जोड़ने दुख्ने सुनिने बात यूरिक एसिड आदि समस्या भाग बिरामी को निर्मित स्वास्थ्य परीक्षण एवं उपचार भैर सहर्स जानकारी कराद परका मेन रोड एकचालिस अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज र यो हो कार्यक्रम अर्पण शुभ साँझ दाई घरमा रङ लगाउने जस्तो कुरो लगाएपछि वर्षौँ वर्ष ढुक्क होस् न मैले भनेको मान्नुहोस् रेडियो अगाडि रहेको शीतल इन्टरप्राइजेसबाट बर्जर पेन्ट घरमा लगे लगेर लगाउनुहोस् त ढुक्क भइहाल्छ नि ए हो र भाइ त्यसो भए म अहिले हिँडिहाले है त शीतल इन्टरप्राइजेसतिर हजुर हमें कहार्मल पानी टैंक भगवती इंडस्ट्रीज प्री उत्पादित्रिस्टल का विभिन्न साइज का जस्ता पाता फिटिंग निर्माण सामग्री टॉयलेट बाथरूम को पाई साथ शा, दस वर्ष ग्यारेटी धारा को पूर्वी चतौर को एकमात्र आधिकारिक बिक्रेता रहानी कराइप जानकारी रत्नगर आठ बकुलर्पण को कार्यालय छप्पन्न पाँच एकसठी सात सय सात मोबाइल अन्ठानब्बे चार एकाउन्न शून्य अठहत्तर छब्बिस र अन्ठानब्बे चार पचास उनासत्तरी एक सय चालिस कोर्पोइटर सुजन खनाल मकुन्द खनाल हार्दिक स्वागत गर्न चाहन्छु आज पनि हामी आइसकेका छौँ यो साँझको बेला तपाईँ सँगसँगै मिठा मिठा लोक भागाहरूसँगै सहयात्रा गर्नको लागि कार्यक्रम अर्पूर्ण शुभ साँझको बसाई वसा लिएर र यति बेला प्रविधि कक्षबाट मलाई साथ दिइराख्नु भएको छ प्राविधिक मित्र राजले अनि तपाईँको साथमा छु म प्रतीक्षा भएको छ साँझको सात बजी सकेको छ तपाईँको माझमा उपस्थित भइसकेको छ र आज पनि हामीले निकै नै चर्चामा रहेका चर्चित लोक भाकाहरू तपाईँको लागि लिइरहेका छौँ र यो साझको बेला एकैछिन भए पनि दिनभरिको काम पिर बेथालाई भुल्न चाहनुहुन्छ अझ भनौ नेपाली लोकगीत सङ्गीतलाई माया गर्नुहुन्छ रेडियो अर्पणलाई माया गर्नुहुन्छ भने आउनुहोला तपाईँ आउने दुईवटा बाटो आज पनि हामीले खुल्ला गरेका छौँ खुल्ला यो अर्थमा गरेका छौँ कि तपाईको सन्देश तपाईको आफन्तसम्म पुर्याउन सकौँ र अर्पण सुबसाजको व्यवसायमा आउन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो शून्य छप्पन्न पाँच त्रिसठी र शून्य छप्पन्न पाँच त्रिसठी तिन लागि खुल्लै छ तपाईँ फुन प्रयास गर्दै गर्नुहोस् यो बिचमा म तपाईँलाई जानकारी गराउँछु आजको अर्पण सुब्बाको व्यवसायीसँग सहकारी गरेको शीतल इन्टरप्राइजेसको बारेमा तपाईँलाई बर्जर पेन्ट्स सिमेन्ट त्यस्तै गरी जानकी थर्मल पानी ट्याङ्क भगवती इन्डस्ट्री प्राली प्रालीबाट उत्पादित जाफ्ने स्कुल विभिन्न साइजका जस्ता चाहिएको छ फिटिङ पाइपहरू चाहिएको छ अझ भनौँ तपाईँलाई सम्पूर्ण निर्माण सम्बन्ध निर्माण सामग्रीहरू चाहिँ तपाईँले लिन सक्नुहुनेछ शीतल इन्टरप्राइजेसबाट त्यस्तै गरी तपाईँले त्यहाँबाट टोयलेट बाथरूमको लागि सेनिटरीका सामानहरू पनि सुपद मूल्यमा पाउनुहुनेछ र तपाईँलाई जानकारी पनि गराउ दस वर्ष ग्यारेन्टी भएको पेरिवे धाराको पूर्वी उनको एक आधिकारिक विक्रेता पनि रहेको छ रत्नगर आठ बकुल्लहरूमा रहेको छ रेडी अर्पणको गाडी छ सजिलै चिन्न पनि सक्नुहुनेछ फोन नम्बर शून्य छप्पन्न पाँच एकसठी सात सय सात मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न शून्य अठहत्तर छब्बिस र अन्ठानब्बे चार पचास उना सत्तरी एक सय चालिसमा तपाईँले फोन गर्नुहोला प्रोप्राइडर हुनुहुन्छ सुजन खनाल र मुन्द खनाल यति बेला अर्पण सुबसाजको व्यवसायमा कोही साथी आइसक्नु भएको छ भन्ने संकेत मिलिसकेका छ मलाई कार्यक्रममा स्वागत गर्छु नमस्कार हेलो नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ सुनिता. सुनिता सुनिता के अनि खानी भएको छैन मेरो पनि भएको छैन समय पनि त भएको छैन नि है आज भोलि त सात बजी अलिकति उज्यालो नै हुन्छ उज्यालो भएपछि खाना मन लागिहाल्दैन अलि हद्यारो हद्यारो भएपछि खाना खाने चलन छुमा आउनु भएको छ सम्झिन मन लाग्यो सुनिता आउँदै गर्नुहोला अहिले पनि बिदा हुन्छ ल नमस्कार नमस्कार सुनिता हुनुहुन्थ्यो यति बेला र अर्पणसम्म साँझको व्यवसायमा तपाईँलाई पनि आउन मन लागेको छ मलाई थाहा छ फोन पनि प्रयास गरिराख्नु भएको छ त्यो पनि मलाई थाहा नै छ तर फोन लागिराखेको छैन जे होस् प्रयास गर्नुहोस् तपाईँको सन्देश आफन्तसम्म पुर्याउनको लागि यो साझको बेला हामी हरेक मा हर दिन आउने गर्छौँ आज मात्रै होइन तपाईँको माझमा हरेक दिन साँझ सात बज्ने बित्तिकै तपाईँको माझमा आउँछौँ करिब करिब आधी घन्टा छ तपाईँसँगै सहयात्रा गर्ने र तपाईँ पनि आउनुहोला तपाईँ अनि हामी सबैजना मिलेर यो साँझलाई रमाइलो मनाउनुपर्छ निकै नै मिठा मिठा लोकभाकाहरू आजको कार्यक्रममा मैले तपाईँको लागि लिएर आएको छु विशेष गरी केही समय अगाडि चर्चामा रहेका लोकभागाहरू तपाईँको माझमा राख्नेछु र अर्पण शुभ साँझको व्यवसायमा कोही साथी आउने तर्खरमा हुनुहुन्छ भन्ने सङ्केत मिलिसकेको छ म उहाँलाई स्वागत गर्छु नमस्कार मस्कार कहाँबाट बोल्दै हुनुहुन्छ अनि कता हराउनु भएको थियो फोनै नलागे होइन होला झाँट्नु भयो कि जस्तो लाग्यो हाम्रो कुसुमजीले ढाँटेको एउटा ठ्याक्कै पत्ता लगाइदिन्छु नि होइन है ठिकै छ समय रहेछ भने सम्झिनुहोस् रहेन भने सुनेर अनि हाम्रो र अर्फको व्यवसायमा हामी एउटा भाका तपाईँको माझमा राख्छौँ कुलेन्द्र विवाज रहेको भाका हो निकै नै चर्चामा रहन सफल भएको भाका हो यति बेला अर्फको व्यवसायमा राख्छु तपाईँको लागि तानु को तानुको यापुटो मैठोकिन्छ अनि आँसु बनेर पोखिन्छ हाँस्न सिकायो कस्तो हाँस्न सिकायो हिजो रोन सिकायो धेरै धेरै धन्यवाद मायाहरू आज पागल हुन सिकायो नेसना सिस्ती हंस रु न सिर फिर धने बया ज पागल होना शिकाय धेरे धीरे धंड बन माया आजा पागल होना शिकाय हिजोहरू सिकायो धेरै धेरै धन्यवाद पाल हुन सिकायो निकै नै मर्मस्पर्फूर्श भएका तपाईँले सुनिसक्नु भएको छ अर्पण शुभ साँझको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो तपाईँले सुन्नै पर्ने रेडियो तपाईँको मनको रेडियो रेडियो अर्पण एक सय चार यति बेला तपाईँले अर्पण शुभ साँझको व्यवसायलाई रेडियो अर्पण एक सय सुन्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनबाट पनि सुनिराख्नु भएको छ शीतल इन्टरप्राइजेसले आजको कार्यक्रमसँग सहकारी गरेको छ मैले तपाईँलाई जानकारी पनि गराइराखेको छु तपाईँलाई पेन्ट्स सिमेन्ट त्यस्तै गरी आ, पानी ट्याङ्कीहरू चाहिएको छ जस्ता पाताहरू चाहिएको छ फिटिङ पाइपहरू टोइलेट बाथरुमको लागि सेनिटरीका सामानहरू चाहिएको छ अलिकति शपथ मूल्यमा यो सामानहरू तपाईँले खोज्नु भएको छ भने तपाईँ एकपटक अवश्य जानुहोला शीतल इन्टरप्राइजेसमा जुन रत्नगढ बकुलहरमा रहेको छ रिट्यु अर्पणको अगाडि रहेको छ फोन नम्बर शून्य पाँच एकसठी सात छ सात मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न शून्य अठत्तर छब्बिस अन्ठानब्बे चार पचास एक सय चालिस प्रोडन खनाल र यति बेला कोही साथी आइसक्नु भएको छ मलाई नमस्कार दिदी हजुर घरतिरे बस्यो बसा यानि बसिरहेको बेलामा रेडी अर्पण कतिको सुन्न मन लाग्छ लाग मैले किन फोन नगर्नु भए त भनेर पक्कै सोध्छु भनेर पहिल्यै जवाफ दिनुभएको हो अनि के छ गाउँघरतिरको हाल खबर वाज अलिकति काटिएर आइरहेछ अलिकति डिस्टर्ब आइरहेछ कसरी सम्झिनुहुन्छ आज हुन्छ अहिले भने विमस्कार शुभेक्षा जे आउनु भएको थियो यति बेला र अर्को साथी पनि हुनुहुन्छ भन्ने सङ्केत मैले पाइसकेको छु म उहाँलाई पनि कार्यक्रममा स्वागत गरिहाल्छु ढिला गर्दिनँ हजुर नमस्कार आज दिनभरि बोलीमा पनि त्यस्तै त्यस्तै आवाज आइराखेको छ अलिकति मन्द मन्द बोल्नु भएको छ मेडिसिन लिनु भएको छ होला पक्कै पनि है ठिकै छ टाइम टाइममा लिनुहोला आफ्नो ख्याल गर्नुहोला अलिक बढी अनि कसलाई सम्झिनु आउनुभयो खुसी लाग्यो प्रकृति अहिले भने छुट्टिन्छ है Okay. नमस्कार प्रकृति हुनुहुन्थ्यो यति बेला र आफन्तसँग पुर्याइराखेका छौँ र मिठो भाका पनि तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ र यति बेला फेरि पनि हामी अर्को एउटा मिठो भाका नै तपाईँको माझमा राख्न चाहन्छौ त्यो भन्दा पहिले कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हजुर नमस्कार कसलाई नमस्ते गरेँ मैले अग्रिम रूपमा साथीहरू नमस्कार सुजन हुनुहुन्थ्यो यति बेला वर्षादेखि आउनु भएको थियो र अर्पणेश्वर प्रसाजको यो वसाइमा अब भने एउटा मिठो भाका तपाईको माझमा राख्छौँ हामी मैले अगाडि नै उद्घोष पनि गरिसकेका छु र पृष्ठभूमा बज्न पनि थालिसकेको छ विष्णुबाजी र पुष्कर शर्माको आवाज रहेको भाका मुटु जाल छ मेरो तिम्रै भइ नहुनेमा मुटु जान्छ बिर्सना नभए नुटु जान्छ मेरो तिमीलाई बिर्सेकी चाहन्छ सम्झेरमा आखिर तिम्रै भाइ हुनेमा बुटु जान्छ मेरो बिर्सान नभना बुटु जान्छ मेरो तिमीलाई बिर्से सिलगान गेल जान्छ मेरो तिमीलाई बिर्से सिलगान गेल जान्छ मेरो र आफ्नै मान्छेले बिर्सिएपछि आफ्नै मान्छे टाढा गएपछि सायद जिन्दगी जिउने आधार पनि नहुनसक्छ सायद गीतले पनि यस्तै भन्न खोजिराखेका हो कि जस्तो लागिरहेको थियो अर्पण शुभ साँझको व्यवसाय तपाईँ सुनिदिनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय अर्पण शुभ साँझको व्यवसायमा रहेर तपाईँको सम्झना तपाईँको आफन्तसम्म हामीले पुर्याइराखेका छौँ र आउन चाहनुहुन्छ आफन्तलाई सम्झिन चाहनुहुन्छ भने दुईवटा बाटो तपाईँको लागि खुल्लै छ आउँदै गर्नुहोला र राज्यको अर्पण शुभ साँझको व्यवसायीसँग शीतल इन्टरप्राइजेसले सहकारी गरेको छ बर्चर पेन्ट्स सिमेन्ट जानकी थर्मल पानी ट्याङ्क भगवती इन्डस्ट्रिज पालीद्वारा उत्पादित जापानिज कुलका विभिन्न साइजका जस्ता पाताहरू त्यस्तै फिटिङ पाइप निर्माण सम्बन्धी सामग्री टोइलेट बाथरुमको लागि सिलिन्डरका सामान तपाईँलाई चाहिएको छ भनेदेखि इन्टरप्राइजेसमा तपाईँले सुपथ मूल्यमा यी सामग्रीहरू त्यहाँबाट लिन सक्नुहुने सक्नुहुनेछ र तपाईँलाई थाहा पनि छ होला कि शीतल इन्टरप्राइजेस दस वर्ष ग्यारेन्टी भएको पेरिवे धाराको पूर्वी चेतनको एकमात्र आधिकारिक विक्रेता पनि रहेको छ फोन नम्बर शून्य छप्पन्न पाँच फोन गरेर अझ धेरै जानकारी लिनुहोला शीतल इन्टरप्राइजेसको बारेमा र यी सामग्रीहरू तपाईँलाई चाहिएको छ भने एकपटक अवश्य जानुहोला शीतल इन्टरप्राइजेसमा र यति बेला युवा अर्को साथी पनि आइसक्नु भएको छ भन्ने सङ्केत पाइसकेको छु मैले स्वागत गर्छु हजुर दुईजनाको आवाज अलिकति जुनिरहेछ कि जस्तो पनि लागिरहेछ कोही साथी हुनुहुन्छ किन बोलिराख्नु भएको छैन हजुर नमस्कार, नमस्कार। यति बियो असफलको लागि तपाईँ झुक्किनु भयो है ल ठिकै छ मेरो पालो हो कि होइन हो कि होइन भनेर रा झुकिराख्नुभयो सुनिराख्नु भयो है अनि के छ हाम्रो असफलको हालबर मेरो पनि एकदम ठिक छ खानपिन भयो कि छैन अनि अहिले के गर्दै हुनुहुन्छ हिजो आज यतिकै यतिकै बस्नु भएको छ यतिकै केही त गर्नु नि त असफल छ केही त गर्नु नि सदुपयोग गर्न सक्नु पर्यो नि त है अनि असफल सम्झिने होला, नमस्कार, असफ़ल जी हुन हुन हुन बेला आउन थियो, अन्त लागिसकेका छन् के छ दिए दिए। आ, पानी परे मेरो पनि भएको छैन कार्यक्रम सकिए पछाडि अनि दिपेनजीले आज सम्झिने चाहिँ हुन्छ दिपेनजी माया सिलसिला सधैँ यस्तै बनाइराख्नु होला हामी प्रति अहिले पनि बिदा हुन्छ यति बेला र अर्को सुचार आजको आजको व्यवसायबाट भने छुट्टिनुपर्ने बेलामा हामी आइसकेका छौँ निर्धारित समय पनि सकिसकेको छ के गर्नु समयभन्दा अगाडि न त तपाईँ जान सक्नुहुन्छ न त म नै जान सक्छु आजको लागि अर्फर सुब्बा साँझको व्यवसायबाट विदा माग्नुपर्छ यति जेलसम्म तपाईँले अर्फर सुब्बा साँझको व्यवसायलाई साथ दिनुभयो मसँगै रहिदिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर विश्वको जुनसुकै जहाँ कहीँ रहेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र आज जो जो साथीहरू फोन सम्पर्कमा आउनुभयो फोन सम्पर्कमा आउनुहुने तपाईँप्रति पनि हृदयदेखि नै आभार प्रकट गर्छु प्रयास गर्नुहुने तपाईँप्रति पनि आभारी छु र विशेष विशेष आभार प्रकट गर्न चाहन्छु मेरो आवाजलाई तपाईँको रेडियो शीर्षमा पुर्याउनको लागि हर तरले सहयोग गर्नुहुने प्राविधिक मित्रद्वय विष्णु र राजलाई हवस् त अर्पण शुभसाजको आजको यो विषयबाटमा प्रतीक्षा पनि विदा हुन्छु नमस्कार शुभ सन्ध्या जीवन ओलानि माया नै हो कैला सम्झ न यो संसार योट पानी संसार एट पर जोनी बिर्स साल जो नहीं बुलदेन मई मया करनी यो संसार एट परीज